श्रोता एक समिति को, को बैठक जारी रहे अवस्था में पार्टी का उपाध्यक्ष डाक्टर बाबूराम भट्टाई पद त्याग्याग पीछे माओवादी पार्टी में एटा बस शुरू अब प्रचंड पद त्याग कग अथवा पद त्यागले पार्टी कस्ट किसम को स्थिति पैदा करला भारे बस सुरूक हिजो भट्टाई पद तो त्याग तर केन्द्रीय सदस्य वहाँ ल फिर पूर्ण उपाध्यक्ष पदम बस् दवाब देखें यह अवस्था में एकीकृत माओवादी पार्टी अब पद को व्यवस्थापन कसरी हो तीव्र बाड़फफाड़ जो कि पद लाई लिवाद भइरहेको अवस्थामा यो पार्टीभित्र साँच्चीकै पदकै लागि नेताहरू किन यसरी लागेका थिए भन्ने आरोपलाई खण्डन गर्दै बाबुराम भट्टले भन्नुभएको छ अहिलेको अवस्थामा अब बिस्तारै युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर मैले पदत्याग गरेको हो भनेर साँच्चीकै अब पार्टीभित्र यो विवाद कसरी मिलानुहुन्छ त हाम्रो बिचमा हुनुहुन्छ एक माओवादी पार्टीका प्रवक्ता बाँडी म ऋषि धमलाका साथमा अग्निप्रसाद सापकुरा सापकुरा ज्यू हजुर यहाँलाई कार्यक्रम स्वागत गर्न चाहन्छु धन्यवाद बाबुराम भट्टाईजीले पदत्याग गर्नुभयो यसले एकीकृत एक माओवादी पार्टीमा कस्तो असर पर्ला हम्रो पार्टी वास्तव में क्रांति पार्टी भेला बेला में केन्द्रिय समिति का बैठक बेला विस्थित बैठक अलि क्रम भंग करने तरीका अलिकति ची बस एटा उत्कर्ष में पुग्ने तरीका नहीं बहस होने परंपरा अनुसार रहा आवश्यकता अनुसार अभी बहस भचार उठाऊ असगरी कार्य स्पष्ट गऱ्यो रणनीति कार्यनीति पनि सुनिश्चित भयो त्यस भएपछि त्यो नयाँ कार्यदिशा अनुसार नयाँ सङ्गठनात्मक सिद्धान्त विकास गर्नुपर्ने तर कार्यदिशा बाबुराम भट्टाईले अगाडि सार्नु भएको थियो प्रचण्डले त्यसलाई समर्थन गर्नु भएको मात्रै हो अब त बाबुराम भट्टाईले पदै त्याग गर्नु भनी नि त होइन होइन बाबुराम भट्टाईले ल्याएको हो नि त यो विचार त पार्टीभित्र अग्निजी आज तपाईँको पार्टीलाई लोकतान्त्रिकरण गर्नको लागि त बाबुराम भट्टाईको ठुलो हात छ नि भूमिका छ नि भूमिका ने तर ने नेतृत्व तो कमरे प्रचंड को प्रचंड को नेतृत्व मेंचारो मैले भू कत बस अर्क हो सच्चाई के हो तो भादा चाहे विचार राजनीति रणनीति सब को नेतृत्व कमरेड प्रचण्डले गर्नुभएको छ तपाईँले भनेको एउटा कुरा सही के हो भने त्यसमा उहाँ कमरेज बाबुराम भट्टराईको पनि योगदान छ र त्यस्तै गरी चाहिँ अब आफ्नो चाहिँ उचाइ अनुसार सबै नेता कार्यकर्ताहरूको समेत र जनताको समेत त्यसमा योगदान छ र त्यसरी भएको कुरा बाबुराम भट्टाईले एउटा उदाहरण प्रस्तुत गर्नुभयो नि त अब लामो समयसम्म कुनै पनि नेता एउटा पदमा बसिरहनुहुन्न भन्ने त उहाँले त नजिक छ नि दलिन प्रस्तुत गर्नु भयो नि उहाँले प्रस्तुत गर्नुभयो त्यो राम्रो कुरा छ तर फेरि यति बेर प्रचण्ड बाबुराम भट्टराई नारायण काजी पोस्टबहादुर लगायतका नेताहरूको टिमको चाहिँ अपरिहार्यता अझै छ किनभनेदेखि अहिले त्यो चाहिँ एउटा चाहिँ व्यवस्थित शृङ्खला बनिसकेको छैन त्यो नेतृत्वको एउटा व्यवस्थित शृङ्खला नबनिसकिकन अहिलेको चुनौती जुन छ त्यो चुनौतीको सामना गर्नका लागि त्यो टिम नै आवश्यक छ त्यस हिजो छ नि पद तग गर्दा स्पष्ट रूपमा अब म उपाध्यक्ष भन्ने संकेत गर्नु भएको छ होइन त्यसो भन्नु भएको छैन पद्याग गरेर आजको नागरिक दैनिक महको प्रतिक्रिया आइसकेको छ अग्निजी उपाध्यक्षमा फर्कन्न डाक्टर बाबुराम भट्टराई कुरा यसो बा, हो कि बा डाक्टर बाबुराम भट्टराई उपाध्यक्ष र व्यक्तिगत रूपमा बन्नुभएको पनि होइन र व्यक्ति मात्रै होइन एउटा चाहिँ पार्टीको चाहिँ उपाध्यक्ष भएको हुनाले उहाँले पार्टीको निर्णयलाई मान्नुहुन्छ जहाँसम्म उहाँले चाहिँ पार्टीको एउटा सङ्गठनात्मक सिद्धान्त विकास गर्ने स्पिरिटका साथ पत्यागको चाहिँ घोषणा गर्नुभयो र त्यसले एउटा बहसलाई चाहिँ डाक्टर भट्टराईले भन्नुभएको होइन त्यो तोड्नुपर्छ त्यो तोड्ने कुरामा हाम्रो चुनबाङ बैठकदेखि नै नेतृत्वको विकास गर्ने उत्तराधिकार बनाउने यी सबै कुराहरू भइआएका छन् अहिले पनि चाहिँ हामी त्यसमा चाहिँ गम्भीर विहङ्गम छलफलमा छौँ तर अहिले नै चाहिँ त्यो बेला भएको छैन किनभने हामी दोस्रो संविधान सभाको निर्वाचनतिर जाँदैछौँ सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्नुपर्ने कुरा छ त्यसकारण फर्किनु भएन भने के गर्नुहुन्छ तपाईँहरू अहिले यो टिम चाहिँ एकताबद्ध भरै जानुपर्छ र हामीलाई थाहा छ नि हाम्रो उपाध्यक्षको कुरा के छ भन्ने बाबुरामजी स्पष्ट रूपमा भनिसक्नु भएको छ अग्निजी हिजो पद त्याग गर्दा उहाँले छ नि सधैँ सोध्ने सधैँ कुरा गर्ने तपाईँको पार्टीको अध्यक्ष प्रचण्डलाई थाहा दिनु भएन उहाँको हि छ नि तपाईँलाई थाहा छ नि धर्मपत्नी हिस्लामीलाई पनि थाहा दिनु भएन उहाँले अंतर आत्मा को आवाज हो वहां ने ची पार्टी एवं संगठनात्मक वििकस शुद्धिकरण करने रटी ए नया ढंग ने क्रांति पार्टी निर्माण करने धेय उद्देश्य साथ दो स्प्रिट को लाई सम्मान करी पार्टी का भन अन्य पदाधिकारी र अन्य नेताहरूको कुराहरूलाई त उहाँले चाहिँ फेरि सुन्नुपर्छ सुन्नुहुन्छ सुन्नु भएन भने कसरी तपाईँहरू व्यवस्थापन गर्नुहुन्छ उहाँलाई यो कुरा त राम्रोसित थाहा छ नि त फेरि कम्युनिस्ट पार्टी भनेको त सामूहिक नेतृत्वको केन्द्रीकृत के अभिव्यक्ति हो सामूहिक निर्णयबाट त्यो चाहिँ अगाडि जान्छ उहाँले उठाउनु जुन बस त्यसले एउटा ठुलो तरङ्ग पैदा गरेको छ र त्यसले बसलाई चाहिँ एउटा निष्कर्षमा पुर्याउनका लागि सहयोग गरेको छ तपाईँले पृष्ठभूमि भर्या जस्तो त्यसले तीव्र बस तिक मान्यतालाई पनि अलिकति अगाडि सार्नु भएको छ नि त अघिजी त्यही त त्यो सैद्धान्तिक मान्यतालाई अगाडि सार्नु भएको छ नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने उहाँको मान्यता छ ऋषिजी तपाईँले भनेको ठिक हो उहाँले सैद्धान्तिक मान्यतालाई अगाडि सार्नुभएको छ त्यसको स्वागत गर्नुपर्छ सम्मान गर्नुपर्छ सैद्धान्तिक मान्यता विकास गर्ने कुरामा पार्टीले निर्णय गर्नुपर्छ त्यो स्पिरिटलाई चाहिँ अगाडि बढाउनुपर्छ र त्यति भए पनि अहिले फेरि कस्तो हुन्छ भने कुनै पनि कुरा चाहिँ निरपेक्ष सत्य हुँदैन त्यो चाहिँ सापेक्षित हुन्छ सत्य अहिलेको सत्य के हो त भन्नुहुन्छ भने चा अहिले चाहिँ कर्म प्रचंड को नेतृत्व में रहोक यू पदाधिकारी को टीम अुनौतीमना का नया निर्माण करना काी जनता ने प्राप्त कर सस्ता का एकीकृत रीकृत भर ही जानु तरह अग्निजी अवस्था में छ कुनै व्यक्ति नेतृत्वमा बसिरहनु पर्छ भन्ने त छैन नि कमरेज प्रचण्डले तर कुनै पनि त्यस कारण अहिले त्यो, त्यो आ, बेला छैन र अब यसले उहाँको यो कुनै पनि राजनेतालाई छ नि ने, जनताको नेतालाई छ नि ने पदमा बसिरहनु पर्छ भन्ने पनि त छैन नि छैन छैन नेपालको राजनीति इतिहासै हेर्नुहोस् न गणेशमानसिंह कुन चाहिँ पदमा र ठुलो मान्छे होइन असल मान्छे हुनु महत्त्वपूर्ण कुरा हो र जिन्दगीको अन्तिम घडीसम्म चाहिँ मानव जातिका लागि परिश्रम गर्ने कुरा नै सबभन्दा ठुलो कुरा हो तर कहिलेकाहीँ इतिहासको त्यस्तो कालखण्ड हुन्छ जुन कालखण्डमा चाहिँ फेरि पदमै बसेर मात्रै चाहिँ अगाडि देखा परेका चुनौतीहरूको चाहिँ सामना गर्न सकिन्छ त्यस अहिले प्रचण्डले नेतृत्व गरेको पदाधिकारीको टिम फुट्नु हुन्न भन्ने नै चाहिँ सिङ्गो पार्टीमा चाहिँ छ नि अहिले मत विभाजित छ नि तपाईँले चाहेर पनि डक्टर बाबुराम भट्टाई अब उपाध्यक्ष फर्किन्न भनेर भनिरहनु भएको छ होइन मैले त चाहन्छु चाहन्छु नै त्यो कुरा प्रचण्डजीले पनि चाहनु भएको होला तर उहाँले बाबुराम भट्टाईले सङ्केत गर्नुभएको छ अब बिस्तारै प्रचण्डले पनि छोड़ने सबले छोड़ने पोड़ने तीर नईर भैर जस्तों सुनवांग बैठक में आपको दस्तावेजमें प्रचंड कम्युनिस्ट पार्टी में चाहे नमरुन जेल चाहे नेतृत्व में रहने कुरा में हमें अब छलफल करें उत्तराधिकारी निर्माण कर बेला आईसक बेला आउरम भट्ट ठीक समय उपयुक्त समय मैं को छु भनेर भन्नुभएको छ होइन सिलसिलामा त्योलाई हो एउटा निष्कर्षमा पुर्याउनका लागि एउटा सिद्धान्तलाई नै चाहिँ समृद्ध बनाउनु पर्छ त्यो समृद्ध बनाउने हिसाबले उहाँले दिनुभएको छ त्यो कुरा ठिक छ फेरि आम पार्टी पा, पङ्क्तिको आग्रहलाई उहाँले स्वीकार गर्नुहुनेछ र फेरि चुनौतीको सामना गर्नका लागि एकताबद्ध भएर टिममा उहाँ कायम रहेर चाहिँ पार्टीको नेतृत्व गर्नुहुनेछ नेपालको कम्युनिस्ट आन्दोलनलाई तपाईँले राम्रोसँग हेर्नु भएको क्या? एउटा बाबुराम भट्टाईले त्यसलाई तपाईँ स्वागत गर्नुहोस् न किन फेरि पदमै फर्किनु पर्छ भनेर होइन उहाँको कुरालाई चाहिँ स्थापित गरिसकेपछि अहिले तत्कालीन रूपमा तयारी त गर्नु पऱ्यो नि तयारी गर्ने भ भनेको हो ऋषिजी तयारी गर्ने भनेको अहिले छोड्ने भनेको होइन हामी त्यसको गम्भीर तयारी गर्छौँ नि त अब त्यस कारण हिजोको पत्याको घोषणाले चाहिँ के भने तयारी गर्नका लागि पार्टीलाई चाहिँ गम्भीर बनाएको छ तयारी गर्नु पऱ्यो तयारी गरेर भित्रभित्रै छ नि धेरै खुसी भएका होला बाबुराम भट्टै पदमा बसिरहनुहुन्न भन्ने पनि थिए मान्छेहरू तपाईँको पार्टीभित्र होइन उपाध्यक्षमा त्यत्रो विवाद छ महासचिवमा विवाद भयो तपाईँहरूले छ नि सुरु गर्नुभएको परम्परा छ नि तोड्नुभयो सचिवमा चारजना राख्नु भएको छ यसो हो हाम्रो पार्टीमा विवाद भन्ने शब्द चाहिँ वास्तवमा ठिक छैन छलफल छ किनभने पार्टी भनेको त छलफल बस विवाद संवाद हुँदै अगाडि जाने कुरा नहो छलफलै नगरिसके नगरीकन त निष्कर्षमा त पुगिँदैन त्यसकारण त्यो त छलफलमा आएका कुराहरू नि यो उपयुक्त हुन्छ कि त्यो उपयुक्त हुन्छ कि कुन चाहिँ अहिले पाँचवटा उपाध्यक्ष कुरा गर्नुहुन्छ कहि होइन तपाईँलाई थाहा छ नि अग्निजी तपाईँको पार्टीभित्र अहिले पदलाई लिएर छ नि बाँडफाँडलाई लिएर तीव्र विवाद छ नि असन्तुष्टि छ नि महाभारत छ नि सुन्नु न विचार सुनिश्चित विकास भइसकेपछि राजनीति कार्य दिशा स्पष्ट भइसकेपछि रणनीति कार्यनीति विकास भइसकेपछि अब एजेन्डा नै सङ्गठनात्मक एजेन्डा छ एजेन्डा नै चाहिँ यो कार्यविभाजनको छ पद छ भनेपछि चाहिँ अरू विषयमा छलफल चल्छ तर पनि अहिले पदको बाढफाला तीव्र विवाद गर्ने बेला थियो र देशले त संविधान सभाको निर्वाचन चाहेको थियो संविधान सभाको मुखमा तपाईँहरू त पदमै अलमल लिनु हामी एक दुई दि दिन टु र छै दुविधा तर केन्द्रीय सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन् प्रचण्डजीको प्रस्तावमा धेरैको असहमति छ असन्तुष्टि पनि व्यक्त गर्छन् भोलि चाहिँ फेरि चाहिँ छलफल गर्दै जाँदा सन्तुष्टि पनि व्यक्त गर्छन् त्यही छ हाम्रो परम्परा वास्तवमा तपाईँ हेर्नुहुन्छ भने चौथो बिस्तारै बैठक दोस्रो राष्ट्रिय सम्मेलन अनि त्यसपछि गएर चुनबाङ बैठक यी गुटबन्दी त देखियो नि तपाईँको अहिलेको स्थितिमा गुटबन्दी देखियो नि बाबुराम भट्टाईको मान्छे प्रचण्डको मान्छे नारायण गाई श्रेष्ठको मान्छे त्यसले मात्रै पद पाउने भयो नि अब होइन पछिल्लो समयको बहसलाई हेर्नुहोस् न तपाईँ तपाईँको पार्टीभित्र छ नि सैद्धान्तिक रूपमा जसरी अहिले बस चलेको छ हजुर व्यक्तिगत रूपमा छ नि फलानुलाई फलानु पद चाहियो फलानुलाई फलानु मान्छेको स्थितिमा छ अहिले नजिक पुर्याउनु पर्यो अथवा उसलाई चाहिँ बाबुराम भट्टाईको निकट भएको कारणले पद दिनु पर्यो प्रचण्डको निकट भएको कारणले पद दिनु पर्यो नारागाई श्रेष्ठको निकट भएको कारणले पद दिनु पर्यो भन्ने बस त तपाईँ पार्टीभित्र सुरु भयो निको बस हेर्दाखेरि क्रमश हिज को विचारसम गुट मेटिद गत्यकुरा सत्य को अन्वेषण में रन नब आव आना चीं यो समस्या केन्द्रित कर प्रस्तुत करते बरू मै के हिजो हो थे कुनै बेला विचार समूहहरू पनि थिए गुटहरू पनि देखा पर्थे त्यो बिस्तारै समितिको बहन्दा दुर्वीकरण पनि छ पार्टीभित्र हजुरकरण पनि छ होइन ध्रुवीकरण पनि छैन विवाद पनि छैन छलफल चाहिँ छलफल छ बहस छलफल किन ढाँटिरहनु भएको छ भने यो छुल्लो भएको कुरालाई किन लुकाउन चाहिरहनु भएको छ बाहिर आइसक्यो मैले त लुगाकै छैन म त सकेसम्म भित्रको जे कुरा छ त्यही आम जनतामा पुगोस् भनेर चाहिँ पुर्याउनका लागि नै बल गरिरहेको छु केन्द्रीय समितिका साथीहरूले हो भन्नुभएको होइन तपाईँको पार्टीका नेताहरूले हामीलाई पनि पद चाहियो अब भनेर भनिरहनु भएको छ नि त पदकै विषयमा छलफल गरिरहँदा रामचन्द्र झाले तर भन्नुभयो खोइ मैले त त्यस्तो सुनेको छैन अन्तर्वाद दिनुभयो सार्वजनिक रूपमा तपाईँ किन लुकाउनुहुन्छ उहाँलाई दिएको जिम्मेवारी पनि प्रस्तावित भइसकेको छ त्यो त छलफल गर्दै जाँदा निष्कर्षमा पुग्ने कुरा भयो अग्निजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई पनि धेरै धेरै धन्यवाद मैं एक माओवादी पार्टी का प्रवक्ता अग्निप्रसाद सापखोटा आदरणीय श्रोताओ अब लग्युनिस्ट पार्टी माओवादी माओवादी को केन्द्रीय समिति को बैठक पोखरा में सुरू भाग केन्द्रीय समिति को बैठक ने साई चुनाव बहिष्कार को नीति लेला तथवा मोहन वैदिक किरण ने स्पष्ट रूप में भन्न भाई बहिष्कार रार्ता संगसंग उद्घोष कर यो अवस्था में कम्युनिस्ट पार्टी माओवादी कसरी अगड़ी बढ़् चुनाव बहिष्कार को नीति अंगीकार चुना रा, थाती रा, देव देव को को अब तर हिजो को बुक यथा बहि गर्ने भन्ने कुरा नै छ तर पनि वार्ता त गर्ने रुनाव पनि बहिष्कार गर्ने अब स्थिति परिवर्तन सरकारसँग वार्ता गर्ने कि दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने सबैसँग गर्ने भनेपछि तपाईँहरू वार्ता विरोधी चाहिँ होइन उस भए अब होइन त्यो त वार्ताबाटै निकास निकाल्नुपर्छ भनेर त भन्दै आइरहेको अहिलेसम्म वार्ताबाट निकास ननिकालेको कारणले गर्दाखेरि नै आन्दोलनमा जानुपर्ने बाध्य पैदा भएको तपाईँहरू लचिलो हुनुभयो अहिले पोखरा पुगेर लचिलो र कठोर भन्ने प्रश्न होइन कि मुलुकको यथार्थ जे छ त्यही त्यसैलाई चाहिँ अङ्गीकार गरेर चाहिँ सहमति बिना चाहिँ अहिले निकास हुँदैन सहमति खोजिनुपर्छ भन्ने कुरा यथावत राख्दै सहमति नभएको कारणले गर्दाखेरि सहमतिकै लागि वार्ता गर्नुपर्छ र अब अहिलेसम्म आन्दोलन पनि जानुपर्छ भन्ने कुरा आन्दोलनलाई अङ्गीकार गरेको तर पनि देव गुरुङजी तपाईँले भन्नुभएको थियो रिपोर्टर्स कलमा धेरै पटक भन्नुभएको थियो हामी यो सरकारसँग वार्ता गर्दैनौँ खिल राजा रेग्मीको नेतृत्व सरकारसँग वार्ता गर्दैनौँ उच्च स्तरीय राजनीति समितिसँग वार्ता गर्दैनौँ भनेर भन्नुभएको थियो पोखरा गरेर तपाईँको बोली फेरि त होइन सरकारसँग वार्ता गर्ने कुराको बारेमा त त्यही त यथास्थितिमा यो अहिले पच्चिस मध्ये आदेशको पुनरालोकन गर्न तयारी हुने कि नहुने त्यही हो कि पच्चिस मध्ये आदेशको पुनरालोकन गर्न तयारी हुने हो भने त्यसमा सरकार तयार छैन दलहरू तयार छैन एघार बजेर पच्चिस बुझेको संशोधनको पक्ष त कोही पनि छैन त वार्ताको लागि वातावरण बनाउन तयारी हुन्छ भने त्यो अवस्थामा वार्ता नगर्ने भनेर त भनेकै छैन र एकातर्फ वार्ता भन्ने अर्कोतर्फ कुरो चाहिँ राज्यको तर्फबाट गर्नुपर्ने काम चाहिँ सबै गरिरहने चाहिँ तर आजको दिनमा तपाईँहरू त दुविधामा छ निति नै लिन सकेन पोखरामा किन अब यो भर्खर बैठक सुरु भएको अब प्रस्तावित एजेन्डाहरूको बारेमा अब भनिहाले के अरे अन्तसम्ममा एउटा टुङ्गो लाग्ला तर अहिलेसम्मको कन्डिसन चाहिँ के हो त भन्दाखेरि यथास्थितिमा सहभागी हुन सकिँदैन निर्वाचनमा यो निर्वाचन भनेर भनेको डेमोक्रेसीको पोइन्ट अफ भ्यूले पनि राष्ट्रियताको पोइन्ट अफ भ्यूले पनि दबाब छ नि त देवगुरुङ चुनावमा जानुपर्छ भनेर अब होइन यथास्थितिमा जानु हुँदैन भन्ने दबाब पनि उत्तिकै छ तर जनता चुनावको पक्षमा छन् तपाईँहरू चुनाव विरोधी निर्णय गर्न सक्नुहुन्छ र पोखरामा अब चुनाव विरोधी र समर्थनको प्रश्न होइन मूल प्रश्न कन्टेन्ट के हो भन्ने कुरा हो अब चुनावको प्रश्न मात्रै उठाउने हो भने त चुनाव त दु दु दुनियाँमा फाँसी बाँची पनि गरिरहेकै हुन्छन् पञ्चायत कालमा पनि चुनाव पटक भइरहेकै थियो लेन्डुक दोल्जेले पनि चुनाव गरेकै थियो सिक्किममा पनि चुनाव भएकै थियो लोकन्तको सुन्दर पक्ष त निर्वाचनै हो निवाचनको विकल्प छ त्यसो भने पञ्चायतकालमा पनि त दलहरू चुनावमा जानु पर्ने थियो त्यो पनि जनताको बिचमा जानु थियो नि त लोकतान्त्रिक व्यवस्था थिएन नि त पर पर कुरा पर पर गा गा तर आजको दिनमा छ नि देवरुङजी निर्वाचनको विकल्प छैन मेरो होइन नेपाली जनताको राजनीति दलको सरकारको नागरिक समाजको सबैको देव जी मैले कुरा मेरो नेपाली ने हो तपाईँ भन्नुहोस् त निर्वाचनले नै मुलुकलाई निकास दिन्छ दिँदैन निर्वाचनबाट अहिलेको खोजेको कुरा होइन चुनावमा यत्रो जनताहरू चाहिँ आकर्षित हुन थालेका छन् निर्वाचन नभएर अड्केको विषय हो र अहिलेको समस्या होइन निर्वाचन त निर्वाचन त चौसाठी सालमा नै निर्वाचन भएकै थियो होइन त्यति मात्रै होइन के अरे संविधान सभाको कुरा गर्ने भने चार वर्षमा संविधान सभा छँदै थियो सबै कुरा यथापतै छँदै थियो त किन चाहिँ त्यहाँबाट चाहिँ संविधान निर्माण गर्न दिएन किन विग्रन गरियो त्यो संविधान सभालाई चाहिँ त्यसको जवाब चाहिँ नदिने त्यहाँबाट संविधान नलेखेको जवाब चाहिँ नदिने निर्वाचन तर पनि आजको दिनमा छ नि जनमत देव जी? कुरा निर् म पनि जनताको जनता निर्वाचनको विपक्षमा छैनन् तपाईँ जनमत संग्रह गर्नुहोस् आगे, आगे चार दलका शीर्ष नेताहरूले गरेको राष्ट्रिय आत्मसवादी गुणा नीति अहङ्कारवादी एका विकारवादी नीतिको कारणले गर्दाखेरि संविधान सभा डेढ लग विगत कालमा छ चार वर्षमा डेढ भयो त्यस कारणले गर्दाखेरि समस्या परेको छ त्यो तपाईँको चार दलका शीर्ष नेताहरूमा समस्या परेको छ अनि दुनियाँलाई दुख दिने जनतालाई दुख दिने किन नदिने निर्वाचनमा सबैलाई लिएर जानुपर्छ तपाईँ पनि निर्वाचनमा सहभागी हुनुहोस् न टाउको दुखेको छ कहिले हुन सक्छ तर नेपालको राजनीति असम्भव राणा शासन किन निर्वाचनबाट गएन होइन पञ्चायती व्यवस्था किन निर्वाचनबाट गएन राजतन्त्र किन निर्वाचनबाट गएन आन्दोलन किन गर्नु पर्यो नेपाली जनताले अहिले राजतन्त्र भन्दा फरक के कुरामा छ बताउनुहोस् त अहिले जनताको शासन छ नि त सरकारले जनताको शासन हुने पनि दुनियाँमा लोकतन्त्रको छ नि लोकतन्त्र नै होइन अहिले तार सरकारको चाहिँ जसरी राणा शासनलाई तिन सरकार भनेर भनिन्थ्यो राजाको शासनलाई पाँच सरकार भनेर भनिन्छ अहिले चार सरकार छ चाहिँ संविधानभन्दा माथि बस्या छ अन्तरिम संविधानलाई ध्वस्त बनाए चाहिँ दुनियाँमा कहाँ छ बाबाहरूको फुकलमा सधैँ तपाईँको संविधान संशोधन गरेको रेकर्ड कहाँ छ विधिको शासन भनेर भनिन्छ डेमोक्रेसीमा खै विधिको शासन कहाँको राजाले पनि राजाभन्दा के अरे संविधानभन्दा माथि बसेर राजाले संविधान संशोधन गर्ने गर्थे ताहरू माथि बसेर धाँधली रहि निर्वा के अरे चुनाव हुनुपर्छ भन्ने चा कुराको चाहिँ प्रश्न धाँधली रही चाहिँ चुनाव चाहिँ त्यो बेला मात्रै हुन्छ जब चुनावको चाहिँ उद्देश्य लक्ष्य चा स्पष्ट छ त्यो उद्देश्य त्यो जनताको लागि राष्ट्रको लागि त्यो स्पष्ट छ भने निश्चय पनि त्यो एउटा विधि हुनसक्छ डेमोक्रेसीको संस्थागत रूपले विकास गर्नलाई त्यो एउटा विधि हुन सक्छ तर अहिलेको जुन निर्वाचनको उद्देश्य भनेर भनेको के हो त भन्दाखेरि संविधान लेख्नलाई होइन अहिलेको उद्देश्य भनेर भनेको के हो त भन्दाखेरि तपाईँको आप्रवासीलाई नेपालमा हुलका हुल छिराएर नेपालीलाई अल्पता पार्ने विदेशीलाई बहुमत पार्ने अहिलेको सार तत्त्व र खेल भनेर भनेको त्यहीँनिर अन्तर्निहित छ त्यस कारणले त्यो राष्ट्रियताको दृष्टिकोणले घटेको नेपाललाई सिक्किमेकरण गर्ने प्रक्रियाको एउटा कडी हो यो चाहिँ त्यसो भएको हुनाले नेपाललाई सिक्किमीकरण गर्ने प्रक्रियामा नेपाली जनता कदापि सहमत हुन सक्दैन नेपाली जनतामा देशभक्त राष्ट्रवादी नेपाली जनता चुनावमा सहभागी भयो भने त्यतिखेर तपाईँहरू के गर्नु जाँदा जाँदै गरी नेपाली जनताले ने सङ्घर्ष गरेर आन्दोलन गरेर मुलुकको रक्षा गरी छार्ने छ लेन्डोङ दर्जेहरूले नेपाललाई बेच्दैमा बेचिनेवाला छैन समय दिनुभयो धन्यवाद वहाँ नेपाल कम्युनस्ट पार्टी माओवादी का सचिव देव गुरु आदरणी श्रोताओं अब लगू ने कंग्रेस का युवा नेता डॉक्टर मिलेन्द्र रिजाला तराई में होता सांच चुनाव लगे तो जनता के भाँच नेता के भाषा हमी कई समय पच्छी विश्राम पच्चीस आई नजानु बाड़ी बस सुंदा जनजागृति उच्च माविको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार विशिष्ट श्रेणी लगायत सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुमा शैक्षिक सत्र दुई हजार लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ भर्ना खुलेको बेहुरा सहरर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा दुई असार छब्बिस गते बिहान सात बजे प्रवेश परीक्षामा सर्वप्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा पुरै छुट दिइनेछ को कक्षा प्राचारून्य छैसठी मलाई गर्व छ किनकि म नर्सिङ पेसामा छु थ्याङ्क यू एभरेस्ट म आत्मविश्वास छ किनकि कार्यालय टाड़ी मेरी स्टोप संगई मोबाइल अन्ानबे चार पचास तेईस शून्य एक सठी का पांच थानी सुख मोबाइल अंठानबे पांच पचास सन्तावन छ अठहत्तर रत्नगर नगर पालिक को अत्यंत सूचना सामाजिक सुरक्षा कार्य अन्तर्गतको भत्ता रकम नेपाल बैङ्क लिमिटेड शाखा रत्नगरले निम्न मिति समयमा वितरण गर्ने भएकाले आ आफ्नो ओडाको पालोमा लाभग्राहीहरूले नेपाल बैङ्क लिमिटेड शाखा रत्नगरमा सम्पर्क राखी भत्ता रकम बुझ्न हुन यस रत्नगर नगरपालिका हार्दिक अनुरोध गर्दछ भत्ता बुझ्ने ओडा र मिति ओडा नम्बर एक र दुई मा मिति दुई हजार सत्तरी आसार सोह्र गति तिन र असार सत्र गति पाँच छ र बाह्रमा असार अठार गति सात र आठमा असार उन्नाइस गति नौ र तेहमा अरार बिस गते दस र एघारमा असार एक्काइस गते असार सोह्र गतेदेखि एक्काइस गतेसम्म बिहान सात बजेदेखि भत्ता रकम वितरण गरिनेछ दुई हजार सत्तरी असार तेइस देखि असार लाभग्राहीहरूलाई बिहान दस बजेदेखि बेलुकी तिन बजेसम्म भत्ता रकम वितरण गरिनेछ रत्नगर नगरपालिका कार्यालय लागेको छ नेपाली कङ्ग्रेसको नेता डाक्टर सात सेतरी चुनाव लागेकै हजुर हामीलाई चुनाव, चुनाव चाँडै चाहिएको छ जनता संविधान बनाउने संविधान सभाको निर्माण गर्ने र संसद विहीन अवस्थाबाट मुलुकलाई मुक्त दिला, मुक्ति दिलाउने र साथी अर्थमा जनताप्रति उत्तरदायी सरकार निर्माण गर्ने र लोकतन्त्रका सबै मूल्य मान्यता स्थापित गर्ने बाटोमा संख्या लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने बाटोमा मूलक पुर्याउन आतुर छ बरु काठमाडौँका बैठकहरूमा चाहिँ जनताको भावना नबुझेर चुनावका प्रति आशंका र दुविधा जिल्ला जिल्लामा गइरहनु भएको छ त्यहाँको स्थिति के छ उसमा आजको दिनमा त्यसो भए मूलत मैले तराई मधेसमा भुनाले मधेसका जनताहरू नेपाली काङ्ग्रेसका प्रति आकर्षित छन् लामो समयसम्म काङ्ग्रेसप्रति प्रति प्रतिबद्ध रहेका काङ्ग्रेसलाई मत दिएका मतदाताहरू अघिल्लो निर्वाचनमा काङ्ग्रेसभन्दा बाहिर एउटा विकल्पको खोजीमा थिए त्यो विकल्प काम नलाग्ने भयो मधेसको मुद्दामा चुनाव जितेर गएका दलहरू आफू मुद्रा कमाउने काममा मात्रै लागे आफ्नो कमाउ लागे मधेसका मुद्दा बिर्सिए संघीयताको मुद्दा बिर्सिए समावेशीकरणको मुद्दा बिर्सिए मधेसका मुद्दाहरूलाई बिर्सिए भनेर अब फेरि आफूले पहिले विश्वास गरेर पार्टी नेपाली काङ्ग्रेसले भरोसा भनेपछि अहिलेको अवस्था मधेसमा काङ्ग्रेसको स्थिति बलियो भयो बल्ले भएको छ र मधेसका जनताको चाहना के छ भन्दाखेरि जति काङ्ग्रेसप्रति उनको आकर्षण फेरि बनाएको छ त्यही आकर्षण अनुसार काङ्ग्रेसले आफूलाई एकताबद्ध रूपमा संविधान सभाको निर्वाचनमा प्रस्तुत गरोस् नेताहरूका बिचमा सौहार्द र एकताबद्ध सम्बन्ध विकसित होस् पार्टी त्यसै रूपमा जिल्ला जिल्लामा एकताबद्ध होस् सानातिना मतभेद बिर्सेर पार्टी अगाडि बढ्न सकोस् संविधान सभाको निर्वाचनसम्म जनता मधेश का मुद्दा देशभरी का मुद्दा तराई हिम पहाड़ का मुद्दा लोकतंत्र समृद्धि बाटो स्थायी शांति को बाटो में लाने काम कालिओ संगठन का रूप में प्रस्तुत कर सको भाई तरह मधेश में दल को प्रभाव छ गलत कुरा हो उहाँहरू ताना तान गरेर हिँडिराख्नु भएको छ हिजोको एउटा पार्टी आज पाँचवटा छवटा टुक्रामा छ को कुन पार्टीमा छ थाहा छैन यी तराई के अरे सप्तरीमै हेर्नुहोस् कि फोरमबाट जित चारजना जयप्रकाशजी जुन पार्टी हुनुहुन्छ हेमराज तातेजी त्यो पार्टीमा हुनुहुन्न हेमराज तातेडजी जुन पार्टी हुनुहुन्छ रेणु यादव त्यो पार्टीमा हुनुहुन्न रेणु यादव जुन पार्टीमा हुनुहुन्छ मृगेन्द्र यादव त्यो पार्टीमा हुनुहुन्न त्यसैले मधेसका मुद्दा बिर्सिएर विभिन्न टुक्रामा विभाजित भए सबैजना मन्त्री होला हो जनता so रिजाल समय दिन दे दिनु अहिलेको अवस्थामा संविधान शाखको निर्वाचनको लागि सबै राजनीतिक दलहरूको बिचमा एकता होस् र चुनावमा जाने वातावरण बनोस् चुनावलाई जसरी हुन्छ सफल पार्नुपर्छ चुनावको विकल्प छैन आजको कार्यक्रमबाट प्राविधिक मित्र नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिँदै म ऋषि धमाला चाहन्छु नमस्कार